नमस्कार अनि हार्दिक हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोगाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारिका मित्र राजसँगै मसुर तपाईँकै लोकभागकको मित्र दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघहरू सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभरि एकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोकगागानको बसाइँलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजेसम्म यो बसाइ लागि आउने गर्छौँ यो बसाइँमा विशुद्ध लोक भाकाहरू गाउने गर्छौँ तपाईँ पनि गाउन चाहनुहुन्छ तपाईँसँग त्यो कला छ गला छ भने आज पनि तपाईँ आउन सक्नुहुनेछ फोन गर्नुहोस् सुन्या छपन्ना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ आज पनि तपाईँकै गीत तपाईँको त्यो स्वरलाई हामी सुन्नेछौँ तपाईँको शब्दलाई हामी पछ्याउनेछौँ तपाईँको त्यो स्वरलाई तपाईँको त्यो लयलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमरको पनि रहनेछ हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाएर हिँड्ने गर्छौँ ती भाकाहरू टपक्क टिपेर कार्यक्रम लोगागनको यो बसाइसम्म तपाईँ गाउन चाहनुहुन्छ भने शून्य सपन्न पाँच त्रिसठी अनि पाँच त्रिसठी तिन बाटो भएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि उपलब्ध कराने मौका को लिए तून्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस अच्छ तिरसठी तीन सौ तेतीस को बाटो भर और मसंग आज हो राष्ट्रीय लोक भोजन चूट का संरक्षण चितवन जिला टीका राम लामे छाने तेगरी राष्ट्रीय लोक तथा दोहरी गीत प्रतिष्ठान चितवनका निवर्तमान अध्यक्ष पनि हुनुहुन्थ्यो उहाँ र हुनुहुन्छ पनि र उहाँ हामीसँगै हुनुहुन्छ उहाँसँगको भलाकुसाहरूलाई पनि आज म तपाईँको बिचमा जोड्नेछु र कोही साथी आइसक्नु भएको छ सुरुवातमा म पहिला उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हजुर अलिकति बिसन्चो छ आज चाहिँ है अनि खाजा खानुभयो मैले पनि खाइसकेँ आज चाहिँ अनि के छ नयाँ नौलो खबर त्यतातिरको सुनाउनुहोस् न आजबाट चाहिँ अलि राम्रो भएको छ फेरि घाम लागेपछि पानी परे हुन्थ्यो जस्तो लाग्छ हामीलाई फेरि है कार्यक्रम आउनु भएको छ कुन भएको गाउनुहुन्छ की मिनी बिना बत्ति न भनेर जयौ सान पराइको भनेर लेसलले जाईस कि यो त लामै त माथि रोएर दिन्छु झरेन तिमीलाई सम्झेपछि पाँच दिन भनेर गयो सानो फाइको भनेर लेखदा ले गइसकियो कलामै छु माथि त दिए गागेर राखे तिया तिमलाई गम्बेपतिय दागेर राख ताए तिहाँ छोधारेमा तिमलाई गम्बेपति सुदिपजी हजुर निकै सुन्दर तरिकाले गाउनुभयो रेडियो सुन्दै गर्नुहोस् छुट्टिन्छ है त नमस्ते सुदिप चिब आउनु भएको थियो सिद्धिबाट निकै सुन्दर तरिकाले गाउनु भएको थियो उहाँले तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने फोन गर्नुहोस् शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुने बिल्कुलै दुईवटा फोन हामीले तपाईँको लागि खुल्ला गरेका छौँ कार्यक्रममा आएर राम्रोसँग गाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को साथ यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ र आज मसँग राष्ट्रिय लोक भजनचुटका संरक्षण चितवनका अध्यक्ष टिकाराम लामे छाने हुनुहुन्छ जिउ हुनुहुन्छ हामीसँगै हुनुहुन्छ आज र त्यसै गरी उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ र उहाँसँगको भलाखुसरीलाई म अगाडि जोड्छु यो समयमा सर स्वागत छ तपाईँलाई धन्यवाद के छ नयाँ नयाँ खबर सुनाउनुहोस् भाइलाई है दुःख पाउने सुरुवात लगाउने <laughs> दुःख पाउने सुख पाउने है अनि यो चितवन जिल्लामा चाहिँ भजन चुट्काको चाहिँ कतिको माहौल ताति राखेको छ आजभोलि यस्तो छ अब भजन चुटका भन्नाले अब धर्म संस्कृतिका विषयमा अलिकति हामी पछाडि नै परिरहेको छौँ नयाँ पिँढीले चाहिँ उयो पप सप चाहिँ गरेर अनि अरू अब ऱ्याप पप त्यसले गर्दा नै हामी आफू नै चाहिँ के अरे अलिकति पछाडि परेको हो कि जस्तो पनि भइरहेछ र वास्तवमा धर्म संस्कृतिलाई नै अगाडि बढाउन त हामी आफै नै सक्रिय हुनुपर्छ जस्तो मलाई लागिरहेछ र हाम्रो संस्कृति हाम्रो भे भेषभूषा सम्पूर्ण चाहिँ के अरे जगेर्ना गर्नको लागि हामी आफै सक्रिय भएर गऱ्यौँ भने जगेर्ना हुन्छ नै अब जस्तो कि अब भोलि हाम्रो कृष्णाष्टमी पर्व भनौँ एउटा महान् चाड एउटा धा धर्म संस्कृतिको महान् चाड नै हो यसमा चाहिँ हामीले सबै साथीहरूलाई चाहिँ समेटेर पोहोर साल त हामीले एउटा भजन प्रतियोगिता पनि राख्न सफल भएका थियौँ कृष्ण भजन प्रतियोगिता राखेका थियौँ हामीले यो पिठुवाको चाहिँ के अरे आठ नम्बर वार्डमा अहिले अब विविध कारणले गर्दाखेरि हामीलाई त्यति सहज रूपमा चाहिँ गर्न सकिएन यसको लागि सबै धर्म मान्नुभएकोहरूलाई चाहिँ के क्षमा माग्न चाहन्छु र अरू चाहिँ के अब भोलिका दिनहरूमा चाहिँ धेरै ठाउँमा कृष्णका भजनहरू कृष्णका स्तुतिहरू चाहिँ के अरे गुन्जिन गुन्जिन्छन् ती ती चाहिँ के अरे भजन चुड चुडगालाई चाहिँ के अरे हामीले अवलोकन गर्ने अवसर पनि पाउनेछौँ र त्यहाँ चाहिँ हामीले आम हामी जानी जमरको पनि गर्ने विचार गरिराखेका छौँ हाम्रो संस्थाले यो भजन चुट्का संरक्षणमा पनि तपाईँहरू लागिराख्नु भएको छ होइन यो पछिल्लो समयमा हामीले हेऱ्यौँ भने यो भजनचुटका संरक्षणमा पनि अलिकति दुविधा भएको हो कि समस्या उत्पन्न भएको कि विकृति आएको हो कि जस्तो लाग्छ नि हामीलाई यो चाहिँ कसरी हटाउन सकिएला जस्तो लाग्छ तपाईँलाई खासै विकृति त केही छैन अब शब्द ठेट छेट नेपालीमा बोलिने हुँदा नपच्ने शब्दहरू पनि अब प्रयोग हुन्छन् होला सायद अब त्यसमा चाहिँ हामीले क्षमा माग्नैपर्छ किन भन्दा अब एउटा रोमान्टिक गर्नको लागि अलिकति उसृङ्गल शब्द त बोल्नैपर्छ जस्तो कि डोरीमा अहिले चाहिँ विकृति आइरहेको छ शब्दले गर्दा त्यो दिदी बहिनी भान्जा भान्जी दाजु बहिनी बसेर चाहिँ के अरे सुन्न नसकिने चाहिँ शब्दहरू पनि प्रयोग भएका छन् होइन अब धर्ममा पनि चाहिँ अब धर्मको उसमा चाहिँ अब भजन गर्दै जाँदाखेरि कुनै शब्दहरू त्यस्ता चाहिँ प्रयोग हुन्छन् होला सायद भएका पनि होला नि त्यस्तो विकृति नै भन्दा चाहिँ विकृति त छैन संस्कृतिमै संस्कृति जगाउनुको लागि केही त अलिकति चाहिँ के विकृति पनि भित्रिँदो रहेछ कि जस्तो पनि लागेको हामीलाई र अब यो धर्मको विषयमा हामीले चाहिँ कुरो गर्न गर्दाखेरि अब हिजो कृष्णजीले गरेका लिलाहरू अहिले चाहिँ के अरे भनौँ न मानिसहरूले चाहिँ के अरे भगवान्को लीला मानिसहरूले गर्दा अलिकति डिफ्रेन्ट त हुन्छ नै हुन्छ नि एकदमै र यो लोकगीतर्फ लाग हामी यो लोकदोरीतर्फ पनि केही कुराकानी गरौँ यहाँनिर रहेर यो लोकदोरीमा पनि पछिल्लो समयमा अब यो तिज पनि नजिकै देख्छ होइन यो तिजको बारेमा थोरै कुराकानी गरौँ यहाँनिर रहेर यो तीज गीतमा पनि अलिकति विकृति आएको हो कि जस्तो लाग्छ हामीलाई यसमा चाहिँ तपाईँको के मत छ सर्वप्रथम त आगामी दिनमा आउन आइरहेको हाल्दा तिजको उपलक्ष्यमा सम्पूर्ण हिन्दू नारीहरूलाई शुभकामना दिन चाहन्छु र यसलाई चाहिँ अन्यथा नलिइदिनु होला अब मलाई चाहिँ कस्तो लाग्छ भने हिजो तिजमा चाहिँ गाइने गीतहरू कस्ता थिए भने दुःखका पीडाका थिए र चेलीबेटीहरू चाहिँ तपाईँको चाहिँ एक ठाउँबाट अर्को ठाउँमा भेट्न जानलाई धेरै दुविधाहरू थिए धेरै मुस्किलहरू थिए खानको पनि त्यस्तै खानपिनको पनि त्यस्तै दुःख थियो वर्ष दिनमा मासु बात खाने चलन थियो होइन अब किनभने हामी आर्थिक अवस्थाले एकदम विपन्न थियौँ पहिला अहिले पनि पाहाडी इलाकातिर चाहिँ के अरे न दु छ खाना बस्नको लागि चाहिँ र अब एउटा खाना मासु खाना चाँडै आउनुपर्छ भन्ने पनि चाहिँ प्रचलन थियो होइन खिर खानलाई हामीले साउनै कुर्नु पर्थ्यो होइन भैँसी ब्याहनै पर पर्थ्यो गाई ब्याहाउनै पर्थ्यो वर्ष दिनमा चाहिँ के अरे भैँसी बिहा भने त्यो भैँसीको ब्याहुतीको टिको लगाएर हिँडिन्थ्यो हामी हामी खुसी भइन्छ त्यस्तो खुसीको अवस्था थियो किन हामी गरिबताको कारणले गर्दा त्यो भएको थियो अहिले चाहिँ के अरे अब सेलरोटी खानु पऱ्यो भने अहिलेको अहिले पाइयो मासु खानु मनलाग्यो भने अहिलेको अहिले पाइन्छ अब त्यो एउटा चाहिँ के समयले यस्तो किसिमको पोल्टो फेरेको छ त्यो पोल्टो फेर सँगै सँगसँगै के भयो भन्दा हिजोका दुःखका पीडाका चाहिँ के अरे जेठानीका पीडा दिदी बहिनीका पीडा आमा सासु ससुराका चाहिँ दिएका चाहिँ पीडा तीको एक आपसमा भेट भएर चाहिँ गुनासो पोख त्यहाँ गीत मार्फत गुनासो पो चलन थियो <laughs> अब अहिले व्यवसाय रूपमा चाहिँ र मिडियाले पनि चाहिँ के अरे यसलाई चाहिँ हाइलाइट गर्दै गयो व्यवसाय रूपमा कसरी चाहिँ के पैसा आर्जन गर्न सकिन्छ त्यही उद्देश्य मात्रै लिइयो कि संस्कृति धान्ने उद्देश्यमा व्यवसाय रूपमा गएको देख्छु र यसलाई चाहिँ कस्तो भने विकृतिको रूपमा चाहिँ देखियो देखियो एकदमै यसरी विकृतिको रूपमा गइराख्दाखेरि चाहिँ हाम्रो यो संस्कृतिलाई हामीले जोगाउन सकियोलाई त पछिल्लो एकदमै गाह्रो पर्छ किनभन्दा यो हिजका पीडा हिजोका दुःख जस्तो कि हामीलाई हिजो चाहिँ हरिदेवी कोइरालाज्यूले चाहिँ गाएका तिजाका गीत पुरुषोत्तम दाईले गाएका तिजगा गीतहरू अब यी गीतहरू चाहिँ कस्ता थिए भने मार्मिक थिए अहिले पनि युवा अहिले होइन अब एक वर्षपछि पनि यी गीतहरूले चाहिँ के अरे ठाउँ लिन्छ एकदमै एक अब यी गीतहरूलाई संरक्षण गर्नको लागि हामीले अहिले नयाँ मोडल मोडलिङ गीतहरू चाहिँ के भित्रिएर चाहिँ त्यो गीतलाई लोभ हुन्छ कि यो संस्कृति लोभ हुन्छ कि भन्दा हामी यो संस्कृतिलाई लोभ नहुनको लागि हामी आफै जागरुक हुनु पऱ्यो एकदमै रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाट तपाईँले सुनिराख्नु भएको छ त्यसै गरी इन्टरनेटनल लाइनको डब्लु डब्लु पनि तपाईँले हामीलाई विश्वभर एकै साथ भएको छ हामीले राखेका छौँ यो व्यवसायमा कार्यक्रम लोगागनको व्यवसाय हो तपाईँहरूले सुनिराख्नु भएको सुनिराख्नु भएको आवाज दिपेन्द्रको भने प्रविधिमा लिएर मलाई साथ दिइराख्नु भएको छ राजले र हामीसँग आज राष्ट्रिय लोक भजन चुटका संरक्षण चितवन जिल्लाका अध्यक्ष तथा राष्ट्रिय लोकदरी प्रतिष्ठान चितवनका अध्यक्ष निवर्तमान अध्यक्ष हुनुहुन्छ टिकाराम लामेछाने हामीसँगै हुनुहुन्छ उहाँसँगको भलाखुसारीलाई पनि मैले तपाईँमा आज राखिराखेको छु एकैछिन मिठो अब भाकालाई सुन्छौँ हामी यो समयमा रहेर त्यसपछि बाँकी कुराकानीको साथमा हामी उपस्थित हुनेछौँ म अनि ससुरले जनि पुराला लिन्छरी बस्यो टाडीमा मयु बस्यो अनिमा चरी बस्यो टाडीमा मयु बस्यो अनिमा बल्ल बलियो छियो हाम्रो गानैमा बल्ल बलियो छियो हाम्रो गानैमा बल्ल नसे न त हाम्रो गानैमा वर्षादिन कति जायो के बो दाज भाई वर्ष तीन को जाओ हमलाई के बो दाजु भाई लाने खाने रंग जी सबै नारीलाई लाने खाने रंग जी सब नारी लाने खाने रंग जी सब नारी लाए। लाए स्यो आलिमा चारी बस्यो डालीमा मायु बस्यो आलीमा बल्ल पऱ्यो चेलियो श्रीमा तिता पठाइ माइतल पठाइ गरिँदैन हामी पनि हामी पनि ओतिज माता ससुनाले जा हामी पनि ओतिजमा त ससुनाले जा चरी बस्यो डालीमा मायो पस्यो हालिमा चरी बस्यो डालीमा मायो पस्यो हालिमा पल्ल बल्यो चेली हो हाम्रो लडाइमा अबदेखि तिजको पिता आउले पनि गाउने हो अबदेखि तिजको पिता आउले पनि गाउने हो दिदी बहिनीउने होइन उल्टै हो दिदी बहिनी स्याउने होइन उल्टै धाउने हो चारि बस्यो डालीमा मै पस्यो हालिमा बल्ल पढ्यो चेल्यो हाम्रो छोरी आउली पानी सासुले बोए भनिन ठानेको बेला ठाने तिजको बेला चोइपोनिन <laughs> चरी बस्यो डालीमा म यो पस्यो चरी बस्यो डालीमा म यो पस्यो हालिम पल्ल पल्यो चेली हो हाम्रो डालीमा छाला तथा यौन रोग का बिरामी सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेंटर टाँडी छाला यौन तथा डाक्टर द्वारा जानकारी छाला संबंधी पुरानो भाव पुरानो दाद एलर्जी दुबी कपाल, कपाल को कपाल झर्ने अहार कालो पोतो दाग डंडीफोर घाव खटिरा कोठी मोसा शरीर चिलौने हाथ खुट्टा फुटने शरीर राथ खुट्टा में पसिना आने नाव समस्या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 बेटर ब्रेकिंग इलेवेन में स्कूटर ऑफ द इट सम्मानित मेटल बॉडी सी सी को वेगो स्कूटर TVS company ko racing team le banayeko aru bike bhanda extra pickup ra aakarshak looks bhai ko double disc bike Apache RTR 180cc 2009 to 2010 bike of the year award prapta Apache RTR 160cc sath ma Star City 100cc ra Scooty Pep Plus pani टाड़ी टाड़ी रत्ननगर फोन मास्टर पास विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू टोकियो नागोया ओसाका सिन्दाई ओकिनावा तथा फुकुवाका जाने आफ्नो सपना पुरा गर्नु हो हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेजका तयारी कक्षा ग्यारंटी का साथ संचालन चालीस वर्ष्यार्थी तथा संबंधी जानकारी कलेज तथा विश्वविद्यालय डायरेक्ट संबंध जापान में अपने संपर्क कार्यालय को लगी सुविधाज तथा दस वर्ष जापान बसो अध्ययन पूरा करो छपन्न पांच बहत्तर दुई सह साठी मोबाइल अंठानब्बे पांच पचास त्रिसठी नौ सय तिरासी चितवन फोन पांच त्रिसठी तीन सय पैंसठी पर्सा पांच तिरासी नब्बे थाना चोक शून्य पचास अस्सी आठ सय सतासी के तप घर तथा अफिस निर्माण करते हुए यदि घर तथा अफिस आवश्यक पर्ने विभिन्न साइज तथा मोडल का झाल ढोका साथ बैंक तथा का रत्नगर की पहिलो उद्योग ओम आल्मोनियम उद्योग आल्मोनियम का विशेषता घाट भा सस्तो रंगरोगन करना न पर्ने सफा करना सजिलो घाम पानी निया न लगने न आकर्षक देखिने संपर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन तावरण संरक्षणमा सहयोग पुराउरी कुर्ता सुरुवाल कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको यो नाति पुर्गेको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने वम्न बटी पश्चालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुटी पुऱ्यायो भने कति हाँसने मोटो हाँसेर मर्ने भयो विभिन्न भी किसिमका स्वदेशी तथा विदेशी सपिङ सुटिंग, साडी कुर्ता सलवार फाइबर सिरक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न भी कपडा पाइनुका साथै कलेज तथा सा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ मौल न त मल झन्झट न ठकिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक चोक चितवन प्रोप्राइटर हरिकुमार श्रेष्ठ फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे एकदम उचित दाम, ओम नवदीप बोक्रालाई किन हो मामा हेरेको हुनु हेरे हुनुभयो त केही त भन्छ बाबु आकर्षक पाटेसन हेरु, हेरु लाग्ने सिलिङ रंगरोगन उस्तै घर मैले सपनामा ुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टी कार साथ रङ रोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योति मार्ग बकुलर चितवन नौ से नौ। से से पार्लर सेवा फेंसी आइटम तथा कस्मेटिक तिरासी का एक विकल्प स्नेहा ब्यूटी पार्लर कस्मेटिक कॉस्मेटिक फेंसी स्टोर्स हमी कहालर सम्बन्धी चाया रोर को उपचार पार्लर सम्बन्धी संपूर्ण काम कर सुपथ मूल्य मैं ट्रेनिंग दी सम्बन्धी संपूर्ण लेडीज आइटम तथा इंडोनेशियात फैंसी आइटम उपलब्ध छस्मेटिक सम्बन्धी सुन हो सुन कम छी वाला सुन का आइटम तथा संपूर्ण कस्मेटिक सामग्री सुपथ मूल्य मई संपर्क स्नेहा ब्यूटी पार्लर कॉस्मेटिक एंड फैंस स्टोर रत्न जार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि तर तथा अफिस आवश्यक पर्ने विभिन्न साइज तथा मोडल का झाल ढोका साथ बैंक तथा का रत्नगर की पहिलो उद्योग ओम आल्मता घाट भाई सस्तो रंगरोगन करना न पर्ने सफा करना सजिलो घाम पानी खिया न लगने न आकर्षक देखिने संपर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन फोन तावरण संरक्षणमा सहयोग पुराउनु किसिमको व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगागनको बसानलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय र इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु डट साथ सुनिराख्नु भएको छ सुनिराख्नु भएको यो आवाज हो र प्रविधिमा रहेर मलाई साथ मिलिराखेको छ राज पौडेलको र कार्यक्रम लोगानको व्यवसायमा हामीसँग आज हुनुहुन्छ लोक राष्ट्रिय लोक भजन चुटका संरक्षण चितवन जिल्लाका अध्यक्ष टिकाराम लामेछाने र उहाँ निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ राष्ट्रिय लोकदोहरी प्र, गीत प्रतिष्ठानका कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर आउनुभएको थियो बिचैमा जानुभयो कोही साथी आउँदै तर्खर गरिराख्नु भएको छ आउनुहोस् हामीसँगै गाउनुहोस् तपाईं सँगै हामी पनि गाउँछौं कोइ साथी फेरि आउनु भएको छ उहाँलाई पनि स्वागत गर्छु अजो नमस्ते नऔसी दादा काथी को भ भ न न सा छिखा थापा छिखा थापा अजो के छ सिखा जी गाल खबर एकदम ठीक छ थापा था। खाजा खानु भ थादो छैन था था था छैन है अनि तपाईको भयो त एकदम मेरो त भइसक्यो कुन बाके गाउँनुहुन्छ आज म गीत बढाइ सुरु गर्छु हुन्छ एकदम सुरु आमा हो यसरी छोहीको घरमा जानै पर्ने पढाइको घरमा घुमी राई गरौँ हिन्दो राति ति समा जानी भयो आमा भो तोरी गरा जानी प 시카지 또 거기 키마마 시카니 바이오 신저야치 시카지 또 거기 키마마 시니 야미바이오 에딜라다 시카지 निकै सुन्दर तरिकाले गाउने कोसिस गर्नुभयो धेरै धेरै धन्यवाद सहभागिताको लागि रेडियो सुन्दै गर्नु सुटिन्छ है त नमस्ते शिखा आउनुभएको थियो नलपरासीबाट र तपाईँ पनि आउन चाहनुहुन्छ भने शून्य सपन्न पाँच अनि पाँच त्रिसठी बाटो भएर तपाईँ आउनु सक्नुहुनेछ चार बजेर पैँतालिस मिनट गइसकेको अवस्था छ केही समय मात्र बाँकी छ हामीसँग कोही साथी फेरि हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छौँ हजुर नमस्ते नमस्कार हजुर नमस्कार कार्यक्रम भाक गर्नु हजुर हुन्छ हजुर हे दोर खोला उर्लेर उर्लेर आयो निर्माया हामी बस्नेछौँ गायो गुरु बनायो महिना माया हामी माउ गुरबना निर्मय कोनी सरी आउला नै सके ना खोजि बढ मखे थारी रे निर्मय कोनी सरी आउला नै सके ना खोजि बढ मखे थारी रे भटजु श्रीलाल जी सुन्दर सुंदर तरीका गाने धीरे धन्यवाद सहभागिता को रेडियो सुंद छुट्टी सानुलाल प्रजा आनाहारी अब हम कार्यक्रम को अंत आइस आज हामीसँग हुनुहुन्छ टिकाराम लामेसाने अध्यक्ष हुनुहुन्छ भ लोक चुटका संरक्षण राष्ट्रिय लोक भजन चुटका चुटका संरक्षण चितवनका अध्यक्ष हुनुहुन्छ र उहाँसँगको भलाकु सरलाई एकैछिनमा अगाडि जोड्छु कि समय मात्र बाँकी छ हामीसँग हामी अन्त्यमा छौँ सर र अन्त्यमा रहेर यो राष्ट्रिय लोक चुटका संरक्षणलाई कसरी अगाडि बढाउनुहुन्छ भावी दिनहरूमा केही कुरा जानकारी गराउँ यहाँबाट धन्यवाद हामीले यो कार्यक्रमलाई चाहिँ धर्म संस्कृतिको रूपमा लिइराखेका छौँ धर्म संस्कृतिको जगर्नको लागि हामीले विभिन्न भी ठाउँमा चाहिँ के अरे भजनहरू भजन चुड्काहरू अब साथमा चाहिँ हामी चाहिँ हिजो डोरीबाट आएको हुनाले डोरीमा पनि विकृति नमचियोस् भनेर दो डोरीका साथीहरूलाई नै अगाडि बढाउने उद्देश्य लिएर र धर्म संस्कृतिको जगेर्ना गर्नको लागि हामी सम्पूर्ण साथीहरू हाम्रो टिम जति छ हाम्रा उपाध्यक्ष साथीहरू हुनुहुन्छ जस्तो कि म हाम्रा साथीहरूलाई के भन्न चाहन्छु भने हाम्रो उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष दशहरथ सापकोटाजीलाई र सचिव सुपोषाध्यक्ष हाम्रो के अरे रामकृष्ण दुलालज्यूलाई र हाम्रो चाहिँ सचिव हुनुहुन्छ कृष्ण पन्तज्यूलाई हामी सक्रिय भएर ठाउँ ठाउँमा गएर हाम्रा चाहिँ लोक संस्कृतिका चाहिँ जगेर्ना गर्नको लागि हामी सक्रिय रूपमा अगाडि बढौँ र नजानेका कुराहरू उहाँहरूसित हामीले सिकौँ र यो लोक संस्कृति यो चाहिँ के अरे भजन संस्कृति अथवा चाहिँ हाम्रो चाहिँ यो धार्मिक संस्कृतिलाई चाहिँ जो गार्न, जोगा जगेर्ना गर्नको लागि हामी निरन्तर लागौँ र यो संस्कृति हाम्रा पीडित सन्ततिहरूले पनि सिकुन् हामीले जानेका कुराहरू चाहिँ साथीहरूलाई चाहिँ सिकाउँदै आउँ भन्न चाहन्छु म र भोलिको चाहिँ के कृष्ण अष्टमीको सम्पूर्णलाई शुभकामना दिँदै म साथीहरूलाई चाहिँ भोलिका चाहिँ मठ मन्दिरहरूमा चाहिँ बुझ्न घुम्न जाउँ साथीहरू मिलेर भन्न चाहिँ म आग्रह गर्छु हुन्छ आफू व्यस्त रहेता तापनि हामीलाई थोरै भए पनि समय दिनुपर्छ सर धेरै धेरै धन्यवाद छुट्टिन्छ है त तपाईँसँग धन्यवाद हुन्छ नमस्ते र टिकाराम लामी छाने सरसँग म छुट्टिसकेको छु अब भने हामी पनि छुट्टिनुपर्छ यो बसाइँबाट उठ्नुपर्छ आज जम्मा जम्मी तिनजना साथीहरूको सहयोग रह्यो सुदीप चेपाङ सिद्धिबाट सिखा आउनु भएको थियो नवलपरासीबाट सानुलाल प्रजा आउनु भएको थियो मनहरीबाट र तिनजना साथीहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउने जमर्को गरिराखेका छौँ एक पृष्ठभूमिमा बजिराखेको आवाजलाई म अगाडि सार्छु त्यसपछि गोला प्रथा गरेर हामी अगाडि आउनेछौँ छुट्टिनुपर्छ हामी गोला प्रथा भइसकेको छ यहाँनिर आज जम्मा जम्मी तिनजना साथीहरूको सभागत रहेको थियो सुदिप चेपाङ सिद्धिबाट शिखा आउनुभएको थियो नवलपरासीबाट र अन्तमा आउनुभएको थियो सानुलाल प्रजा मनहरीबाट र मनहरीबाट आउनुभएको मित्रलाई नै जित्नु भएको छ आजको विजेता बन्न सफल हुनुभएको छ उहाँले गाउनु भएको गुड बनायो महिनासरीले यो बोलको भाकालाई गाउनु भएको थियो तपाईँले कार्यक्रम सुरुदेखि नै सुन्नुभएको हो भने तपाईँले ठम्माइसोक्नु भएको थियो होला सानुलाल प्रजाजी हुनुभएको छ आजको विनर तपाईँलाई बताइछ तपाईँले जित्नु भएको छ अर्को साथ यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गाउने मौका यो मौकाको लागि नगुमाउनुहोला भन्न चाहन्छु र अर्को साथको शनिबार साढे तिन बजीभित्रमा रेडियो अर्पणको कार्यालयमा उपस्थित भइदिनको निम्ति अनुरोध गर्दै र तिनजल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद रेडियोमा इन्टरनेटमा जहाँ जस्तो सुकै अवस्थामा रहेर मलाई साथ दिनुभयो तपाईँ सबैजनालाई धन्यवाद मिस गर्नुभयो सम्झेर तपाईँलाई पनि धेरै धेरै धन्यवाद कतिजनाको फोन लागेन आज रिसाइराख्नु भएको होला नरिसाउनुहोस् अर्को साथ अवश्य तपाईँको फोन लाग्नेछ र फोन गर्नुहुनेछ मेरे आवाज को रेडिओ सीट समय पुरावना मित्र राजनीत दीद भाक को मित्र दीपेन्द्र छुट्टी Soutany Kabita Ta Ta Ta Ka Mélama Chhame Chhame Na Chahani Ho Abatahashun Tany Chhame Chhame Na Chahani Ho Nozany Tany Papani Chhame Chhame Na Chahani Ho साह्रै राम्री देखियो रातो सारी चोलीमा खाली सिङ नभरी स्वाय नभरी स्वाय राम्री औली छन् श्रीमा सिङ्गुर भरेसी कति राम्री औली छन् श्रीमा सिङ्गुर भरेसी औ त कविता तिजाको मेलामा छौँ नजानी हो cham cham na chani ho ho tani jurei cham cham na chani ho yuti jama mandir ma gaya par maga jog sug <laughs> basani ho par maga jog sug basani ho par maga jog sug basani ho तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि मुक्त गर्नका लागि सु फेन्सी इलेक्ट्रोनिक्स कस्मेटिक ड्राई क्लिन साइकल स्टोर होटल बोटिक कुर्ता साडी गिफ्ट आइटम पूजा सामग्री लेडिज टेलर्स बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने